जिन्दगी ये गीत हो, गाँ देग, गाँ देग जाओ। जिन्दगी माया हो, हो, अस्पताल में मा पोस्टमाटम करने व्यक्ति को जीवन में आधारिती कथान को चलचित्र भूं मं यही भदौ दुई गति देशभर प्रदर्शन हो छुटना नमस्ते सबैलाई म नारायणी खड्का हरेक सोमबार चाहिँ आज पनि रेडियो नाटक चौबाटोको नयाँ अङ्क लिएर आइसकेकी छु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 भाग चालिसमा घर गएर फर्केकी वर्षा मिलनसँग गोदावरीमा ट्रेमिल गफ गरेको हामीले सुन्यौँ वर्षाले अबलाई उसको साथीको कफी सपमा बसेर भए पनि पढाउने भए साथै हामीले सारालाई म्युजिक इन्स्टिच्युटमा सँगै म्युजिक सिक्ने केटो मन परेको पनि थाहा पायौँ नाटकको अन्त्य चाहिँ सिधा दिदीले सारालाई घरमा आएको कोही मान्छेलाई हेर्न आइज भने सँगै भएको थियो आखिर को रहेछ त साराको घरमा आउने मान्छे आउनु सुनाऊ वर्सादी हिँड्छ न मेरो खुर्सानीको बोट कत्रो भइसक्यो ए अँ त भाइ सरी छ त पक्छु ल म पानी हालिदिइहाल्छु पानी हालेको हाले गर्दा फेरि पानी धेरै भएर मर्ला नि त्यस्तो नभन्छु न हो नि त जे कुरा पनि ठिक्क चाहिन्छ भनेको नि त त्यही भएर ल ल भयो भयो कस्तो चलिरहेको त म्युजिक क्लासदेखि ओमै गर दिदी यस्तो राम्रो गीत गाउँछ नि त्यसले म त लट्ठै हुन्छु होइन नाम थाहा पायो अँ अमन बोल्यो छैन नि बोल्दै बोल्दैन भने लाटो हो कि अहिले अनि लाटोले गीत गाउँछ होला नि के रिङ अब म आफै कसरी बोल्न जानु भन्छु न बोल्दै नि त के भनेर बोल्ने हाई आएम सारा अस्ति तपाईँको टाउकोमा मकैले हिर्काउने मै हो नआ त्यसो भए सधैँ बेलुका बेलुका आएर मलाई ओ माइक दिदी कस्तो राम्रो गाउँछ अँ त्यो भनेर त्यो एउटा केटिसी त आउँछ नि तर गर्लफ्रेन्ड मलाई के थाहा अनि त्यो केटिसी त बोल नि त थाहा भइहाल्छ नि हेरेर आऊ नि त जाऊ आज म्युजिक क्लासमा मेरो पर्स छुट्याएको थियो अमन पुर्याउन आएको रहेछ भने के हुन्छ त्यसको घर यतितिर त हो नि <laughs> मनको लड्डु खाइरह आएको मम्मी ए भित्र आइसन अनि एक बचाउँदै नदिई त बाबु त्यस्तै भयो दिदी कामै त्यस्तो पर्यो के काम पर्यो त्यस्तो को ला, ला आ, ल किन ढोकैमा उभिए कि सारा भित्र आउन कि म आएको रमाइलो लागेन लाग्यो म पानी लिएर आउँछु ल पानी दिइसकेँ मैले बस् न बस यत्रो समयपछि आएको छ मामा बस्ने गफ गर्ने म पानी खाएर आउँछु नि त लऊ यहीँ छ पानी दिदीले एक जग्गा ल्याइदिनु भएको छ साराको त बिहे गर्ने बेला पो भइसकेछ सारो ए, बाबु खाइ छ ज्यान कि कामै के अरू भयो होइन किन लाजमा नि कि यसले अरू बेला त भाटेदेखि मामा कि मामा भन्दै झुन्डिन आइपुग्थे अब ठुल भयो नि त होइन के भयो त भोलि मामासित गएर त्योभन्दा राम्रो पर्स किनौला नि उन्ना सारा। को एना। छुटे को। त्यां को ए, काँ को कुन्नी, दुनिया थरी सिको ये गीत गाँव पे अम पुरुत आईहाल पर्ने बाबू करने आटे गर्न त हुन्थ्यो दिदी आफूले मन परा कि केटी नै मान्दिन र पो मार्यो हेरौँ हेरौँ अब नमानिदिनेलाई के गर्ने दिदी तानेर लगेर नहुने ए तिमी जतिको केटी पाए केटीहरू पासा परेर आउँछन् दिदी लौ अब दिदीले नै खोजिदिनु पर्यो एउटा असल केटी खोजिदिउँला नि त के ठुलो कुरो भयो त एउटा भाइलाई केटी खोज्न नसकौँला त नरु नरु नरु त सारा नरु त मलाई यसो छोड्दैन पानी मुनि गए पनि छोड्दिन भनेको थियो रहेछ दिदी म नौरो, नौरो <laughs> थे थे? गर थे थे। के गर्ने भनौँ न पहिला रुन बन्द गरेछ तिमी र सल्युसन निस्किन्छ भने मलाई पनि सोच्न दियो तिमी पनि सोच हेरौ न रौ भन्नु के सोच्दै दिदी मम्मीसँग बिहेको कुरा गर्थ्यो त्यो हजुरलाई के थाहा मम्मी दिनेस् मामालाई कति मानेसिन्छ के भन्नु खोज्या <laughs> मलाई थाहा छैन था। दिदी मलाई एकदमै डर आइरहेछ यसो अलिक डराएर हुन्छ त मैले भनेँ नि तिमी जत्ति डराउँछौ त्यति यसो ठाउँ पाउँछौ कि नरु भन्या नरु त न एकछिन पनि नछोड्दैछु ल दि न सारा सारा सारा म कलिजानको सारा नगयो नि हुन्न आज त्यही हेर न त्यो हाम्रो इक्जाम फर्म खुलेको आज लास्ट डेट रहेछ कि अनि फेरि अस्ति नै सिन्धुपाल्चोक गएकोवाला प्रोजेक्ट थियो नि त्यसको काम छ भनेर नवीन जसरी नै आऊ भनेर बोलाउनु भयो तिमी उठेर मम्मीसित किचनमै बसिरहन है एकछिन म एकछिनमा आइहाल्छु नि अनि सल्लाह गरौँला के गर्ने भनेर हुन्न कतिखेर म एक्लो हुन्छु भनेर मौका खोजेर बसिरहेछ दिदी म त आजदेखि म्युजिक क्लास पनि जान्न भागेर हुन्न नि सारा यार। कति दिन भाग्छौ भन त एक न एकचोटि त कुरा गर्नु परिहाल्छ ए नाइ म त योसित कुरै गर्दिनँ ल ल ल ठिक छ त्यसो भए अहिले म गएँ म आए पछाडि तिमी र म दुईजना भएर कुराहरू लाग न हस् ल है त म अहिले है हस् को सारा मलाई तिमीसित कुरा गर्नु छ तपाईँ यहाँ किन आउनुभएको गइहाल्नु त न त म चिया दिन्छु सबैले सुन्ने गरी सारा मेरो कुरा सुना तिमीसित कुरा गर्न भनेर म अमेरिकादेखि आइरहेछु यत्रो दिन भइसक्यो आएदेखि कुरा गर्न खोजिरहेछु भाग्या छ भाग्या छ म बाघ भालु होइन बुझ्यौ तिमीलाई तर्साउन आएको होइन म तपाईँले मसित मा। मान्छे जस्तो व्यवहार गर्नु भएको छ र वर्षाको भाषा नबोला मसित बुझौ म को तिमीलाई भन्दा राम्ररी कसलाई थाहा छ तिम्रो लागि सकथोक छोडेर आइरहेको छु यार मैले चाहेको भाइ जे पनि गर्न सक्थेँ के गर्न सक्नुहुन्थ्यो तपाईँ के गर्नु सक्नुहुन्थ्यो भन्नु त मेरो न्युड फोटोहरू हालिदिनु फेसबुकमा पठाइदिनुहुन्थ्यो दाई मामाहरूलाई गल्ती भयो गल्ती भयो मेरो तिमीले ब्लक गरिदिइहाल्यौ मैले के गर्ने बाटै देखिन तपाईँले जे भने पनि तपाईँको कामले के कुराले नि जस्टिफाई गर्दैन बुझ्नुभयो मलाई माया गर्नुभएको होइन सब वर्षाको हो भाषा <laughs> सब वर्षाको नत्र किन आयो उहाँदेखि फालेर म तिम्रो लागि होइन गर्नु अघि कति राम्ररी चलिरहेको थियो हाम्रो लाइफ अहिले हेर तिमी पनि खुसी छैनौ म पनि खुसी छैन कसले भनेर सारा तिमी सोझी छौ तिमीलाई मेन गराइरहेछ मलाई तपाईँले गरिरहनु भएको पाई पाई मा यार मा माया मान्छे सब, के मेरो मा सब कुरा कान भर्ने सम्झाएर लाग्दैन दिनेश मामा रिसाएर निक्ले लगाउन मलाई त डरपो लाग्न थाल्यो अब के हुन्छ अर्को हप्ता सँगै सुनौँ है त तपाईँलाई आजको अङ्क कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम स्ट सिएचएयुबिएटी चौबाटो ट्विटरमा ड्रामा चौबाटो त्यसै गरी शैली डट थिएटर आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू समापिका गौतम सपना सञ्जीवनी दुर्गा कार्कीलाई धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद यति भन्दै म नारायणी खड्का आजको लागि विदा हुन्छु हरेक सोमबार साँझ सवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौवाटो सुन्नुहोला चौवाटोलाई माया गर्दै गर्नुहोला बाई बाई